sensitive strong humble caring independent responsible spreading the love and inspiring everyone essence of a true lady stories of women the voice of beauty and grace this is bold and beautiful a successful journey of women Every Thursday from 8am on the on Big FM 101.2 MHz मर्निङ लेडिज एन्ड जेन्टमेन नमस्ते अनि स्वागत गर्न चाहन्छौँ बिग एफम अनु वान पोइन्ट टू मेगा हर्चमा कार्यक्रम सुन्दै हुनुहुन्छ बल्ड एन्ड ब्युटिफुल वेल यो कार्यक्रम एउटा टोटल्ली फिमेल ओरिएन्टेड सो हो र यो कार्यक्रम तपाईँले प्रत्येक बिहिबार बिहान आठ बजेदेखि नौ बजेसम्म सुन्न सक्नुहुनेछ बेग एफमा वान पोइन्ट टू मेगा हर्चमा सदाको जस्तै कार्यक्रममा श्रीजना उपस्थित भइसकेको छु र एकजना अतिथि पनि अवश्य आउनु भएको छ र उहाँको अनुभवबाट उहाँको एक्सपिरियन्सेसहरू उहाँको स्टोरीजबाट चाहिँ तपाईँहरू पनि पक्कै पनि इन्सपायर हुनुहुनेछ वेल आजको टाइममा मैले साहित्य विधालाई रोजेको छु वा साहित्य क्षेत्रलाई रोजेको छु किनभने बल्ड एन्ड ब्युटिफुलमा थुप्रै क्षेत्रबाट थुप्रै महिलाहरूलाई मैले लिएर आउने गर्दछु जो चाहिँ लागिरहनु भएको हुन्छ लागिरहनु भएको छ त्यो क्षेत्रमा नेपाली साहित्यको बारेमा कुराकानी गर्ने भने नेपाली साहित्यमा सुन्दर र सरल भाषा प्रयोग गरी मिठो शैलीमा स्पष्टताका साथ कविता अभिव्यक्त गर्ने विशिष्ट खुबी भएकी युवा कवि तथा लेखक हुन् सरस्वती प्रतीक्षा र उहाँ नै आजको हाम्रो अतिथि हुनुहुन्छ विगत अठार वर्षदेखि साहित्य क्षेत्रमा रहनु भएकी सरस्वती प्रतीक्षाले विभिन्न विधामा कलम चलाउनु भएको छ उहाँको प्रमुख कृतिहरू यद्यपि प्रश्नहरू दुई हजार प्रकाशित भएको थियो भने बिम्बहरूको कटखरा दुई हजार प्रकाशित भएको थियो त्यस्तै गरी उहाँको कविता संग्रह बागे सारङ्गी दुई हजार उनासत्तरी सालमा प्रकाशित भएको थियो भने उहाँको पहिलो उपन्यास पनि छिटै नै बजारमा आउँदैछ तपाईँले राष्ट्रिय पत्रिकाहरू कान्तिपुर र नागरिक जस्ता पत्रिकामा उहाँका लेखहरू पनि पढ्न पाउनुहुन्छ उहाँ फ्रिलेन्सर भएर पनि कार्यरत हुनु त्यो बाहेक उहाँ पोखरेली युवा सांस्कृतिक परिवारको निवर्तमान अध्यक्ष पनि हुनुहुन्छ र यो जुन सांस्कृतिक परिवार रहेको छ यो जुन संस्था रहेको छ यो विगत चालिस वर्षदेखि पोखरामा सञ्चालनमा रहिरहेको छ र यो एउटा पुरानो संस्थाको रूपमा पनि लिन मिल्छ नेपाली साहित्य वा नेपाली बाङमयको क्षेत्रमा र यो पोखरेली युवा सांस्कृतिक परिवारलाई चाहिँ पोखराको मिनी एकाडेमीको रूपमा पनि लिइन्छ यस्तो प्रभावशाली व्यक्तित्वलाई आज कार्यक्रममा पाउँदाखेरि म एकदमै हर्षित छु र धेरै ढिला नगरिकन आजको कार्यक्रम उहाँकै एउटा रचनाबाट सुरुवात गर्न चाहन्छु स्वागत छ प्रतीक्षा धन्यवाद सृजनाजी छोटो एउटा छोटो कविता अनुत्तरित प्रश्न उल्टो पैताला हिँड्नेहरूले कोरीको मार्गचित्र कसरी सुल्टो हुनसक्छ उल्टो पैताला हिँड्नेहरूले कोरेको मार्गचित्र कसरी सुल्टो हुनसक्छ मिलाइएका हातहरूमा पनि फुटको गुजुल्टो हुनसक्छ अहो अहो एता भाडी उता त्यो पारीको पहिरो हुनसक्छ काँचका मगज हुनेहरूले चलाइरहेछन् जुन देश त्यो देश कसरी बलियो हुनसक्छ धन्यवाद देशको कुरा आयो होइन देशको कुरा चाहिँ हामी गरे नै छौँ तर सुरुवातमा चाहिँ म्यामकै बारेमा चाहिँ सुन्न मन लागेको ठिकठाक छु सृजनाजी हजुर अहिले चाहिँ केमा केमा व्यस्त हुनुहुन्छ अहिले चाहिँ म एउटा उपन्यास लेख्दैछु यो मेरो मेरो तिनवटा चाहिँ कविता सङ्ग्रह अघि हजुरले पनि भनिसक्नुभयो प्रकाशित भइसकेको छ र यो चाहिँ पहिलो मेरो उपन्यास आउँदैछ पहिलोपटक म आख्यानमा हाम फाल्दैछु र चाहिँ त्यो उपन्यास मेरो फर्स्ट ड्राफ्ट सकिसकेको छ चा, र अहिले चाहिँ त्यो रिराइटिङ फेजमा हजुर गइरहेको छु नथिया नाम गरेको मैले चाहिँ नाम चाहिँ सार्वजनिक गरेको नथिया नाम गरेको त्यो उपन्यास त्यसैमाथि काम गरिरहेको छु एउटा मेरो ड्रिम प्रोजेक्ट पनि हो म्यामको चाहिँ यो जुन कृतिको नाम छ वा उपन्यासको नाम छ नथिया भनेपछि यो चाहिँ एउटा महिलाको कथा हो वा कुन कथालाई चाहिँ समावेश गर्नु यो महिलाकै कथा हो होइन एउटा सुदूरपश्चिमतिरको कुनै एउटा बस्तीको कुनै एउटा जातिको कथा हो एउटा सांस्कृतिक कथा हो त्यो नथिया भन्दाखेरि सिम्पली हामीले नाकमा लगाउने एउटा गहनाको रूपमा मात्र बुझिन्छ तर यो चाहिँ मेरो उपन्यासमा चाहिँ यो गहना भन्दा पनि एउटा त्यो यसको सिम्बोलिक मिनिङ छ त्यसमा एउटा चाहिँ यो पक्कै पनि नथिया भनेपछि यसले नामले नै भन्छ कि एउटा महिलाको कथा हो महिलाको जस्तो बाहिरबाट हेर्दाखेरि कस्ता एउटा कथा देख्छु तर महिलाको आन्तरिक कथा चाहिँ छुट्टै हुन्छ मैले चाहिँ त्यो आन्तरिक कथा कुनै एउटा जातिको कुनै सांस्कृतिक पृष्ठभूमिमा उभिएको छ अस्ति मान्छेको त्यो जातीय कथालाई चाहिँ खोतल्ने प्रयास गरेको मैले जसलाई चाहिँ पुस्तक पढ्न मन लाग्छ उहाँहरूको लागि चाहिँ यो एकदमै रोजाइमा पर्ने उपन्यास होस् यही नै कामना गर्न चाहन्छौँ सुरुवातमा र तपाईँको ऊर्जा हेर्दाखेरि हुन्छ नि जता पनि तपाईँ चाहिँ छरिनु भएको छ तपाईँको एउटा मात्रै लेख तपाईँले चाहिँ लेख्नुभयो भने त्यो कान्तिपुरमा प्रकाशित हुन्छ त्यो आफैमा पनि एउटा गर्वको विषय हो किनभने तपाईँ पोखराबाट चाहिँ साहित्य क्षेत्रमा चाहिँ लाग्नु भएको हो त्यो हिसाबले हेर्ने हो भने तपाईँको ऊर्जा हेर्ने भने चाहिँ सबैजना चकित हुन्छन् तपाईँको कविता सङ्ग्रहहरू आएको छ तपाईँ उपन्यासमा चाहिँ लागिरहनु भएको छ होइन कुनै ठाउँमा कुनै कार्यक्रमहरूमा पनि तपाईँ चाहिँ आफुले आफूलाई सक्रिय रूपमा चाहिँ संलग्न गराइराख्नु भएको हुन्छ यो सबै हेर्दाखेरि चाहिँ जिन्दगी के हो जस्तो लाग्छ तपाईँलाई अहिलेको जमाना नै यस्तो छ कि हामीले केही त्यो एउटा केही लेख्यौँ भने त्यसको तरङ्ग चाहिँ व्यापक हुन्छ होइन सामान्य एउटा केही लेख लेख्दाखेरि पनि त्यो अब भर्चुअल युग भएको हुनाले पनि अथवा त्यो कम्युनिकेसन यति भइसक्यो कि होइन भएको हुना त्यो हिसाबले पनि त्यो तरङ्ग चाहिँ देखिन्छ र जताततै हो कि जस्तो लाग्छ तर म चाहिँ सिम्पली आफ्नो व्यक्तिगत जीवनमा चाहिँ सकेसम्म कम देखुँ मेरो आफ्नो इच्छा चाहिँ सकेसम्म कम देखौँ सकेसम्म कम कतै प्रस्तुत हुँ भन्ने मैले सोच्छु होइन मलाई दसवटा बिसवटा प्रोग्राममा बोलाउँछु भने म एउटा दुइटामा मात्रै जान्छु सकेसम्म कटौती गर्छु जस्तो काठमाडौँमा पनि अब गयो भने त्यहाँ पन्ध्र दिन एक महिनामा जस्तो बोलाइरहेको हुन्छ तर म चाहिँ सायद वर्षमा एक दुईचोटि मात्रै जान्छु होइन त्यो हिसाबले त्यो समयलाई चाहिँ त्यो एकदमै कटौती कटौती गरेर अलिकति त्यो क्वालिटी समय बाँचौँ भन्ने लाग्छ अब जिन्दगी के हो भन्ने तपाईँको प्रश्नमा चाहिँ अब मैले अहिलेसम्म जति जिन्दगी बाँचेँ यो चाहिँ एउटा मेरो लागि चाहिँ जिन्दगी एउटा पाठशाला हो यहाँ चाहिँ प्रत्येक पाइला पाइलामा हामी सिकिरहेका हुन्छौँ होइन अब किताबी ज्ञानको कुरा एउटा छ होइन अब किताबी ज्ञानको त हामी पढ्छौँ होइन एउटा निश्चित लेभलमा गएपछि त्यो किताबी पाठशालाको त कुरा सकिन्छ तर जीवन यस्तो हो जहाँ चाहिँ पाइलै पिच्छे होइन आज एउटा सिक्यो त्यही सत्य हो भनेर जस्तो लाग्छ तर भोलिपल्ट फेरि अर्को सत्यसँग हामी ठोक्किन्छौँ होइन र मान्छेहरू पनि त्यही अनुसार जिन्दगीमा आउँछन् जान्छन् होइन प्रत्येकले हामीलाई केही न पाठ सिकाइरहेको हुन्छ प्रत्येक ठोकाइमा पनि पाठ हुन्छ प्रत्येक सुखमा दुःखमा त्यही पाठ सिक्दै अगाडि बढ्ने क्रम एउटा पाठशाला जस्तो लाग्छ एउटा गतिको नाम हो तपाईँको वास्तविक नाम सरस्वती लालसन जीवन सरस्वती लालचनबाट तपाईँको जुन नाम रहेको छ अहिले जसरी हामी चिन्छौँ सरस्वती प्रतीक्षा भन्ने चाहिँ एउटा ब्रान्ड जस्तो भनेको छ होइन लेबल बनेको छ सरस्वती लालचुनबाट तपाईँको नाम सरस्वती प्रतीक्षा चाहिँ कसरी रहन गयो यो जुन यात्रा रहेको छ त्यसको बारेमा भनिदिनुहोस् न धेरै पहिल्यै राखेको मैले यो प्रतीक्षा भन्ने होइन अब ठ्याक्कै मैले यसरी नै राखेँ भन्ने चाहिँ छैन होइन सिम्पली अब त्यतिखेर भर्खर भर्खर लेख्दाखेरि चाहिँ त्यो उपनाम राख्ने चलन चाहिँ खुब थियो क्या त्यतिखेर साथीहरू मसँगै लेख्ने अन्य साथीहरूले पनि राख्थे होइन त्यो रहर हुन्छ नि त अब के राख्ने अनि मलाई चाहिँ त्यो प्रतीक्षा सपना भने यस्तो यस्तो मान्छेहरूको केही शब्दहरूप्रति चाहिँ एकदम लगाव हुन्छ नि त जस्तो आस्था यी खालका शब्दहरू चाहिँ मलाई त्यो पटक पटक मैले युज गर्ने शब्द होइन त्यो प्रतीक्षा भन्ने शब्द मलाई आफैमा मिठो लाग्थ्यो अब त्यो ते उमेरै त्यस्तो थियो होइन त्यो सम्वेदनाको त्यो ते लेभल त्यस्तै थियो त्यो हुन्छ नि हरेक कुराहरू त्यस्तो त्यस्तै त्यो ते म्याच गरेको हुनाले सायद मैले प्रतीक्षा राखेँ प्रतीक्षा राख्नुको पछाडि कुनै एउटा हुन्छ नि होइन होइन त्यस्तो छैन ठ्याक्कै यही हो संयोग होइन त्यस्तो छैन जिन्दगीमा सायद केही कुराहरूको प्रतीक्षा थियो होला होइन मैले अस्ति केही समय अगाडि त हटाउँछु भनेर प्रतीक्षा हटाउँछु भनेर घोषणा पनि गरेँ होइन तर यस्तो गाह्रो भयो मलाई होइन मैले फेस्टुकमा राखिराखेपछि अर्को किताब निकाल्दाखेरि सरस्वती लाल चाहिँ नाममा निकालौँ कि भनेर त्यो हटाउन खोजेँ तर कस्तो हुँदो रहेछ भने एउटा निश्चित लेभलमा पुगेपछि चाहिँ मान्छे मान्छेको आफ्नै नाममा आफ्नो अधिकार रहँदैन रहेछ क्या मैले पनि अनि त्यो प्रतीक्षा हटाउँछु अब चाहिँ यो मलाई के को के को प्रतीक्षा छैन भन्ने एउटा त्यो फिलिङ्स एउटा आत्मज्ञान जस्तो आइसकेपछि चाहिँ हटाउँछु भन्ने सोचे र त्यो व्यक्त पनि गरेँ तर साथीहरूको माया गर्ने शुभचिन्तकहरूको सम्पूर्णको मलाई यति धेरै दबाब आयो कि बाबा मेरो नाममा चाहिँ मेरो अधिकारै रहेनछन् त अरूको अधिकार लाग्ने भइसकेछ भन्ने लाग्यो र फेरि सरस्वती प्रतीक्षा नै राखेँ होइन त्यस त्यो एउटा कुनै निश्चित उस छैन यो कारणले मैले प्रतीक्षा राखेँ भन्ने छैन थुप्रै कारणहरू चाहिँ छन् तर एउटै कारण चाहिँ छैन तर साहित्य क्षेत्रमा लाग्नु भएको छ जन्म भइसकेपछि चाहिँ तपाईँको बाबाआमाले चाहिँ नाम सरस्वती राख्नु पनि एक किसिमको चाहिँ संयोग नै रहेछ होइन साहित्य क्षेत्रमा लाग्नु सायद त्यो त्यतिखेर चाहिँ सोचिएन होइन मेरो चाहिँ त्यो हजुरआमाले राखेको नाम होइन त्यतिखेर त मलाई त्यो नाम खास मन पनि पर्थेन होइन यस्तो पुरानो नाम किन राखे होला भने जस्तो लाग्थ्यो यस्तो मेरो भाइहरूको राम्रै नाम छ होइन एउटा परम्परागत देवी देवताको नाम किन राखे होला भने जस्तो लाग्थ्यो तर पछि मम्मीले अलिक ठुलो भएपछि भन्नुभयो कि यो चाहिँ म शनिबार जन्मेको हुनाले हजुरआमाले राखिदिनु भएको नाम रहेछ सायद मैले नाम चेन्ज पनि गर्थेँ होला तर मैले जतिखेर मेरो नाम हजुरआमाले राखेको भन्ने थाहा पाएँ त्यतिखेर हजुरआमा यो संसारमै हुनुहुन्थेन होइन यो संसारमै नभएको मान्छेले राखिदिएको नाम चाहिँ मलाई चेन्ज गर्न मन लागेन आफ्नो एउटा त्यो उहाँप्रतिको होइन मलाई अनुहार पनि याद छैन आफ्नो आफ्नो हजुरआमा माओलीप्रतिको हजुरआमापट्टिको त्यो सम्मानले गर्दाखेरि पनि मैले कहिले पनि चेन्ज गरिने यो चाहिँ भयो अलिकति हामी पर्सनल लेभलमा गएर सुन्दौँ र सरस्वती प्रतीक्षा भन्ने नाम आफैमा पनि एकदमै राम्रो छ उत्कृष्ट छ र तपाईँको चिनारी बन्न सफल भएको छ सा, सरस्वती भन्ने बित्तिकै प्रतीक्षा भन्न आएछ क्या होइन भनेपछि पक्कै पनि यो नाम चाहिँ लेबल भएको छ र एकजना पोखरे पोखराबाट चाहिँ साहित्य क्षेत्रमा यति ठुलो फर्को मार्नु यति ठुलो उपलब्धि पाउनु भनेको चाहिँ डेफिनेटली त्यो चाहिँ हामी सबै पोखरेलीको लागि चाहिँ एउटा अचिभमेन्ट हो त्यो सँगसँगै तपाईँको कृतिहरूतर्फ चाहिँ जान चाहेँ म तिनवटा कविता सङ्ग्रह तपाईँले प्रकाशित गरिसक्नु भएको छु होइन यो यो जुन अन्तरालमा अब यो दौरानमा चाहिँ कविता किन लेखिन्छ जस्तो लाग्छ तपाईँलाई अर्को प्रश्न ठ्याक्कै एउटै उत्तर छैन होइन कविता किन लेख्छन् अब कोहीले किन लेख्छन् अब कोहीले किन लेखिरहेका लेख हुन्छन् तर मान्छेहरू भित्र चाहिँ त्यो एउटा संवेदना भन्ने हुन्छ नि त जस्तो नर्मली कविहरूले चाहिँ किन लेख्छन् भन्ने मलाई लाग्छ अथवा मैले पनि किन लेख्छु भन्दाखेरि चाहिँ त्यो केही घटना दुर्घटना अथवा केही देखिसकेपछि त्यो भित्र हाम्रो एउटा तरङ्ग पैदा हुन्छ होइन तरङ्गले एउटा निकास खोज्छ त्यो निकास चाहिँ त्यो गुम्सेहाट हुन्छ छटपटी हुन्छ होइन एउटा औडा जस्तो हुन्छ अनि त्यो सम्वेदनाको त्यो तीव्रताले कतै न त पोखिनु पऱ्यो कतै न कतै अभिव्यक्त हुनु पऱ्यो होइन अब त्यो एउटा म्युजिसियन छ भने उसले म्युजिकमा गर्ला कलाकार छ भने कलाबाट गर्ला होइन अन्य खालको छ भने यतिकै साथीभाइसँग त्यो भनेर गर्ला आजकल त अब त्यो सञ्चार माध्यमहरू फेसबुक ट्विटर छ होइन त्यहाँ भनास पोखेर पनि गर्छन् होइन लेखकहरूले चाहिँ अब त्यो त्यही संवेदना त्योको ती तीव्रता ती हुन्छ नि जुन त्यसलाई चाहिँ निकास दिन त्यसलाई आकार दिनको लागि त्यो छटपट्टि आफूभित्रको त्यो छट व्यक्त गर्नको लागि नै गर्छन् भन्ने लाग्छ र अर्को चाहिँ लेख्दै गइसकेपछि चाहिँ एउटा निश्चित एउटा उसमा पुगिसकेपछि एउटा त्यो जवाबदेहिता भन्ने कुरा होइन समाजप्रतिको आफ्नो उत्तरदायित्व भन्ने पनि आउँछ बिस्तारै होइन सुरुमा रहरले जसले पनि लेख्छ त पछि त्यो जवाबदेहिता एउटा सचेत नागरिक भएको सन्दर्भमा उसले के सोच्छ होइन उसले के सोचिरहेको छ उसले के सोच्छ उसको विचार के हो भन्ने कुरा मान्छेले जान्न चाहिरहेको हुन्छ र कविले चाहिँ आफ्नो कवितामा चाहिँ आफ्नो विचार पुग्छ र जीवन भोगाएको क्रममा देखिन्छ को जीवन दर्शन बोक्छ हो ती सम्पूर्ण कुराहरूको चाहिँ एकमुष्ट थुप्रै कारणहरू ती कारणले गर्दा नै कोही त लेख जस्तो लाग्छ बोली बोलीमा कति मिठोपन है होइन सबै कुराहरू चाहिँ एकदमै लोजिकल जस्तो चाहिँ लागिरहेको छ इन कन्भर्सेसन विथ अ लेडी हु इज ट्रुली वर्ल्ड एन्ड ब्युटिफुल वान अफ द मोस्ट पपुलर लिटरेरी फिगर अफ नेपाल इट सेल्फ सरस्वती प्रत्यक्ष आज हाम्रो साथमा हुनुहुन्छ उहाँ हाम्रो अतिथि हुनुहुन्छ कार्यक्रम वर्ल्ड एन्ड ब्युटिफुलमा हामी जानेछौँ छोटो कमर्सियल ब्रेकतर्फ टु स्टेट युटु बिग एफम वान पोइन्ट मेगा हार्ट कार्यक्रम वर्ल्ड एन्ड मा यो छोटो कमर्सियल ब्रेकपछि फेरि पनि स्वागत गर्न चाहन्छु र आज हाम्रो साथमा हुनुहुन्छ सा युवा कवि तथा लेखक सरस्वती प्रतीक्षा ब्रेक अगाडि चाहिँ कविताको बारेमा चाहिँ हामीले कुराकानी गरिरहेका थियौँ कवितालाई मात्र न हामीले चाहिँ समेट्न सक्दैनौँ किनभने तपाईँ उपन्यासमा काम गर्दै हुनुहुन्छ होइन तपाईँका लेखहरू चाहिँ विभिन्न राष्ट्रिय पत्रिकाहरूमा चाहिँ प्रकाशित हुन्छ यो भनिरहँदा चाहिँ मलाई साहित्यकै बारेमा चाहिँ कुराकानी गर्न मन लाग्यो साहित्यमा चाहिँ के कुरा हुन्छ जस्तो लाग्छ तपाईँलाई जुन अरू विधामा चाहिँ हुँदैन वा अरू विधामा मैले यही हुन्छु भनेर दाबी गर्दिनँ किनभने अब यो साहित्यमा लेखेको बसेको हुनाले यसले फेरि साहित्यको बडो उस गऱ्यो भन्ने हुन्छ होइन अब कलाका अन्य विधाहरू पनि हुन्छन् होइन जस्तो अब अघि पनि कुरा गरियो सङ्गीतकै अथवा चित्रकलाको आफ्नो आफ्नो विधा हुन्छ त्यो सम्पूर्ण विधाको आफ्नो आफ्नै महत्त्व छ होइन अनि शब्दमा चाहिँ कस्तो हुन्छ भने शब्द सब... साहित्यमा चाहिँ हामी शब्द खेलाउँछौँ नि त होइन चित्रकलामा चाहिँ चित्र, चित्र हेरिन्छ सङ्गीत चाहिँ कानले सुनिन्छ त्यो हिसाबले चाहिँ यो कलाकै तिनवटै विधाहरू चाहिँ एकअर्कासँग एकदमै अन्तर सम्बन्धित छन् होइन एउटा राम्रो कविले कविता लेख्दाखेरि एउटा राम्रो त्यो कविता छ भने त्यसमा एउटा त्यो कविताले एउटा चित्र पनि बनाइरहेको हुन्छ कि त्यो कविता पढिरहँदाखेरि एउटा चिन्ता मान्छेको दिमागमा एउटा त्यो चित्र आफै आउँछ क्या त्यो कविताको त्यो पृष्ठभूमि त्यो कथा त्यसले बोकेको त्यसले बोकेको भावले र त्यो सँगसँगै एउटा म्युजिक जस्तो पनि होइन त्यो ती शब्दहरूले त्यो बोकेको त्यो लयले एउटा म्युजिक जस्तो पनि आइरहेको हुन्छ त्यो कारणले जस्तो अब एउटा राम्रो चित्र हेर्दाखेरि पनि त्यस्तै हुन्छ एउटा राम्रो चित्र तपाईँलाई एकदमै मन परेको चित्र हेर्नुभयो भने त्यो एउटा सुन्दर कविता पढे जस्तै हो जुन चाहिँ शब्दमा हुँदैन तर रङ्गहरूमा हुन्छ त्यो कारणले चाहिँ सङ्गीत पनि त्यस्तै हो त्यो कारणले चाहिँ यही हुन्छ भन्ने हुँदैन हामीले कसरी पोख्छौँ कसरी अभिव्यक्त गर्छौँ भन्ने कुरा मात्रै फरक हो त्यो कारणले चाहिँ कलाको तिनटै विधासँग चाहिँ अन्तर नै छ तर अन्य सेक्टरसँग चाहिँ जस्तो अरू विधा भन्दा अन्य सेक्टर अन्य क्षेत्रसँग गऱ्यो भने चाहिँ त्यो टोटल्ली डिफ्रेन्ट हुन्छ फेरि होइन यो चाहिँ अब सिर्जनाको क्षेत्र भयो जस्तो अब अन्य क्षेत्रहरू समाजमा हामी जहाँ उभिन सक्छौँ उद्योगका होलान् अथवा अन्य क्षेत्रहरूलाई हेर्दाखेरि चाहिँ त्यहाँ थुप्रै फरकहरू देखिन्छ तर त्यो कलाका विधाहरूसँग चाहिँ त्यस्तो एकदमै यही छ भने छैन खालि अभिव्यक्तिसँग चाहिँ सम्बन्धित सम्बन्धित छन् अभिव्यक्तिको यो एउटा माध्यम मात्रै फरक हो सम्बन्धित चाहिँ एकदमै सम्बन्धित छ यसमा यसमा बढी एक्स्ट्रा यही हुन्छ भन्ने चाहिँ छैन यही हो कि कवि लेखकले चाहिँ शब्दसँग बढी खेल्न पाउँछ <laughs> साहित्यमै लागिसकेपछि पनि आफ्नै सकारात्मक र नकारात्मक पक्षहरू पनि छन् होइन के के हुन् जस्तो लाग्छ तपाईँलाई आफ्नै बोकाइको हिसाबले आफ्नै अनुभवको हिसाबले अब एक त पहिलो कुरा चाहिँ साहित्यिक क्षेत्रलाई अनुत्पादक क्षेत्र मानिँदै आएको छ होइन हिजोसम्म केही वर्ष अगाडिसम्म पनि कवि भन्दाखेरि चाहिँ मान्छेलाई त्यो जिस्काएको जस्तो कि हुन्छ नि केहीलाई कसलाई हुच्याउनु पऱ्यो भने अथवा होइन उसको अपमान गर्नु पऱ्यो भने कवि भनेर बोलाउने जुन एउटा परम्परा थियो अहिले चाहिँ त्यो परम्परा तोडिएको छ अहिले चाहिँ कवि हुन सक्नु भनेको अथवा कवि हुनु भनेको चाहिँ एउटा आफैमा एकदमै ठुलो कुरा हो एकदमै ठुलो एचिभमेन्ट हो होइन कविता त धेरै लिएको छन् तर कवि चाहिँ थोरै मान्छे मात्रै हुन्छ होइन त्यो सेन्समा चाहिँ अहिलेको चाहिँ समयले चाहिँ एउटा साहित्यकारलाई एउटा कविलाई अथवा एउटा लेखकलाई एकदमै सम्मानजनक ढङ्गले हेर्छ होइन अब त्यो फेरि आएको छ लेखकहरूलाई तपाईँले अहिले पनि हेर्न सक्नुहुन्छ होइन त्यो ग्लामरस क्षेत्रमा हुन्छ नि नायक नायिकालाई जत्तिकै कभरेज अहिले लेखकहरूलाई पाइरहेको हुन्छ होइन राइटरहरूको राइटरहरूको क्रेज यति धेरै बढिरहेको छ कि होइन त्यो फ्यान फलोइङ भने जस्तै त्यो होइन लेखकलाई भेट्न पाए हुन्थ्यो भन्ने खालको एउटा त्यो लेखक जस्तो यो लेखक जस्तो बन्न पाए हुन्थ्यो होइन अहिलेको त्यो युवा लेखकहरू हेर्दाखेरि चाहिँ मान्छेहरूलाई चाहिँ त्यो जमाना थियो जतिखेर चाहिँ त्यो झोला बोकेर हिँड्थ्यो नि त्यो एउटा झो झोले बिम्ब कविहरूको त्यो झोले बिम्ब खालि त्यो लोकल रक्सी खाएको छ मातेको छ होइन साथीहरूसँग पै आर्थिक रूपमा पनि ध्वस्त भएको छ सम्पूर्ण कुराबाट ध्वस्त भइसकेपछि चाहिँ लेखक बन्छ भने त्यो बिम्ब हराएको हुनाले चाहिँ अहिले चाहिँ त्यो त्यो खालको त्यो पोजिटिभिटी एकदमै आएको छ होइन अब यसलाई नकारात्मक पछि त त्यस्तो खासै देख्दिनँ त्यही हो कि अब आफूले चाहिँ कसरी लिन्छ भन्ने कुरा मात्रै हो तर जसरी यो विकसित भएको छ यो चाहिँ एकदमै खुसी लाग्दो कुरा छ यो सँगसँगै साहित्य यात्रालाई नै जोड्न चाहन्छु र जसरी चाहिँ अब एउटा मान्छेले चाहिँ पहिला आफ्नो हुन्छ नि माइन्डमा चाहिँ एउटा सेटअप बनाएको थियो कविको बारेमा वा लेखकको बारेमा त्यो सँगसँगै जो जो चाहिँ लेखक हुन चाहे जो चाहिँ सुरुवातका दिनहरूमा चाहिँ स्ट्रगल गरे उनीहरूले पनि धेरै खालको प्रब्लम्सहरू वा अब्सट्रागल्सहरू फेस गर्नु पर्यो होला तपाईँको यात्राको क्रममा तपाईँको जीवनमा पनि त्यस्तै खालको चुनौतीहरू तपाईँले सक्छ पढ्यो साहित्य पढ्यो त्यो त नपर्ने भने त कुरै छैन होइन लामो यात्रा सत्र अठार वर्षको लामो यात्रा हिँडेर आइसकेपछि बल्ल बल्ल अनुहार बनेको छ होइन मलाई चाहिँ त्यो अनुहार चाहिँ दुई थरी जस्तो लाग्छ कि एउटा चाहिँ हामीले जन्मदै लिएर आउँछौँ तर अर्को अनुहार चाहिँ हुन्छ जुन चाहिँ हामीले हाम्रो कामले बनाउँछौँ अथवा हाम्रो पेसनले बनाउँछौँ त्यो अनुहार बनाउन चाहिँ एकदमै टाइम लाग्छ होइन अब मसँगै हिँडेका जस्तो पहिला साथीहरू थुप्रै देख्थेँ होइन म हामी सँगसँगै साहित्यिक यात्रा गर्थ्यौँ सुरुमा दर्जनाौँ थियौँ पछि चार पाँचजना भयो अहिले फेरि फर्केर हेर्दाखेरि एक दुईजना मात्रै देखिन्छ कि त्यो एक दुईजनामा पनि फेरि वर्षौँ पछि हेर्दाखेरि को रहन्छ को रहँदैन भने जस्तो त्यो कारणले चाहिँ त्यो कठिन एउटा स सजिलो यात्रा होइन साहित्यको यात्रा चाहिँ होइन त्यो अर्काले बनाइदिएको चिप्लो बाटोमा सर गाडी कुडाएर हिँडे जस्तो होइन यो चाहिँ आफ्नो आप, नाम बनाउनु छ अथवा आफ्नो केही गर्नु छ भने चाहिँ खोस्रिनुपर्छ होइन एउटा पाहाड अनकन्टाढ पाहाड आफैले खोस्रेर आफैले आफ्नो लागि बाटो बनाउनुपर्छ त्यो हिसाबले चाहिँ एकदमै गाह्रो छ गाह्रो थियो मलाई पनि होइन अब गाह्रो हुँदा हुँदै पनि यहाँसम्म आइएको छ परिवारबाट चाहिँ कस्तो खालको सपोर्ट मिल्यो वा समाजले तपाईँलाई हेर्ने जुन दृष्टिकोण होइन समाजबाट पाउने रेस्पोन्सहरू कस्तो रहेछ त्यो बारेमा चाहिँ म भाग्यमा नै आफूलाई मान्छु होइन अब कतिले त चाहँदा चाहँदै पनि साहित्य मेरो मूल बाटो हो भनेर हिँड्न सक्दैनन् हजुर मैले चाहिँ कमसेकम त्यो चाहिँ मैले भन्ने आँट गर्न सक्छु कि मेरो जिन्दगीमा मेरो मैले हिँड्ने बाटो चाहिँ साहित्यको साहित्य नै मूल बाटो हो भनेर हिँड्ने मैले चाहिँ सक्छु कमसेकम मैले घोषणा गरेको पनि छु त्यो होइन त्यो हिसाबले चाहिँ अब सबैलाई सक्दैन कतिलाई पारिवारिक होइन दबाबहरू हुन्छन् होइन अब त्यो थ्याक्नै सक्दैन एउटा केटी मान्छेले अब बिहा गर्नुभन्दा अगाडि अलिकति रहरले लेखे पनि बिहा गरिसकेपछि थुप्रैको यात्रामा चाहिँ पूर्णविराम लागेको हुन्छ त्यही माथि बच्चा भइसकेपछि होइन <laughs> अब त्यो मेरो पनि एउटा सानो बच्चा छ अब त्यो सम्पूर्ण त्यो कठिनाइहरूको त्यो महिला भएपछि त्यो झन् एकदमै अप्ठ्यारो हुन्छ त्यो सम्पूर्ण कठिनाइलाई चाहिँ मान्छेले चिर्नै सक्दैन क्या होइन त्यो त्यो हिसाबले चाहिँ त्यो कठिनाइ चिर्न नसकेपछि चाहिँ एउटा समयमा देखिन्छ अर्को समयमा चाहिँ कहाँ औल पर्छ पर्छ होइन त्यो खालको कठिनाइलाई पार गर्दै गर्दै सानो समस्यासँग लड्दै लड्दै म पनि यहाँसम्म आइपुगेको त्यसै चाहिँ तपाईँको नाम चाहिँ हुन्छ नि नाम मात्रै काफी चाहिँ भएको छैन यो पछाडिको जुन एउटा कथा छ यो पछाडिको जुन तपाईँको भोगाइ छ त्यो चाहिँ तपाईँले मात्र धेरै मूल्य चुकाएरै हाँसमा आएको छु होइन परिवार चाहिँ एकदमै सपोर्टिभ हुनुदो रहेछ भनेर चाहिँ हामीले जुन मैले अगाडि प्रश्न गरेँ त्यो बाह्र चाहिँ अलिकति भए पनि खुलस्त भयो होइन परिवार भन्ने बित्तिकै मलाई चाहिँ तपाईँको बाल्यकालतर्फ चाहिँ जानुको लागि वा फ्ल्यासब्याक सेसनतर्फ जान जानको लागि तपाईँको बाल्यकाल कसरी बित्यो बाल्यकाल चाहिँ अब आम एउटा नेपाली बच्चाको जसरी बित्छ मेरो पनि त्यसरी नै बितेको होइन सामान्य खालकै <laughs> खाल हो होइन म पोखरामै जन्मिएँ म अब यहीँकै चिप्लेट चिप्लेट ढुङ्गामा चिप्लेटी खेलिखेरि बितेको कतिवटा लुगाहरू मैले पटाएको छु क्या अनि पछि चाहिँ तनाउतिर जानुभयो मम्मीहरू बसाइसराइ गरेर अनि त्यसपछि त्यही गएँ होइन अब सामान्य खालको एउटा बिजनेस फ्यामिली हो होइन जहाँ कला साहित्य सङ्गीत भनेको जस्तै हाम्रो परिवारमा टाढा टाढासम्म पनि सा साइनै छैन है एउटा पुलमा जन्मेको हुनाले अरू त्यो गौचनतिर अर्को अर्कोतिर चनहरूतिर चाहिँ छ तर हाम्रोतिर चाहिँ नातेदारमा कोही पनि त्यस्तो थिएन कि म चाहिँ कसरी आएँ म आफूलाई पनि थाहा छैन होइन त्यो हिसाबले चाहिँ बच्चा बेलामा कस्तो हुनुहुन्थ्यो एकदमै धुने नगोलुने खालको एकदमै चन्चकी एकदमै चञ्चकै कस्तो हुनुहुन्थ्यो अलि एकदमै धेरै बोल्ने म चाहिँ अलिक छुची छुची टाइपकै थिएँ होइन मलाई जिरे खुर्सानी भन्थ्यो सानो हुँदाखेरि होइन एकदमै छोइ नसक्ने खालको हुन्छ नि कोही कोही बच्चाहरू त्यस्तै ते, खालको थिएन बोल्न चाहिँ त्यस्तो धेरै नहुने तर एकदमै त्यो सानैबाट चाहिँ अलिक इन्ट्रोभर्टेड खालको अलिक बढी नै अन्तर्मुखी थिएँ अहिले चाहिँ अलिक ब अ आजकल चाहिँ म अझ अलिक बढी बोल्छु आजकल चाहिँ पहिलाको तुलनामा चाहिँ धेरै बहिरमुखी भएको छु होइन <laughs> त्यो चाहिँ अब युनिभर्सिटी पढ्न गइसकेपछि किर्तिपुर गएपछि चाहिँ थोरैमामा चेन्ज आयो होइन भने चाहिँ त्यो बचपनमा चाहिँ एकदमै अन्तर्मुखी खालको थिएँ होइन <laughs> साथीहरू पनि एक एक दुईजना दुई तिनजना भन्दा त्यस्तो नबनाउने खालको होइन नबोल्ने खालको त्यस्तै खालको थियो अलि घुलमिल नभइहाल्ने खालको होइन जिन्दगीको यात्रामा अलिकति ड्रास्टिक चेन्ज आएको हिसाबले पनि जिन्दगीलाई चाहिँ पाठशाला भनेर तपाईँ पनि मैले त्यो लाइफको एक्सट्रिमहरू देखेको छु कि आफ्नै पनि होइन साहित्य क्षेत्रमा जब महिलाको चाहिँ विवाह हुन्छ त्यसपछि चाहिँ जुन एउटा सक्रियता हुन्छ त्यो चाहिँ कम हुन्छ जब चाहिँ ऊ चाहिँ आमा बन्छ उसको त्यो साहित्य लेखनमा त पूर्ण विरामै लाग्छ भन्ने जस्तो खालको कुराहरू चाहिँ आएन साहित्यमा नेपाली महिलाहरूको संलग्नता र अवस्था चाहिँ कसले पहिलाको तुलनामा हेर्दाखेरि चाहिँ अहिले चाहिँ अलि रा, अलि राम्रो छ होइन पहिलाको जस्तो अब हाम्रो अघिल्लो पुस्ता हेर्दाखेरि उनीहरूले गरेको सङ्घर्ष उनीहरू जसरी ठिक्यो त्यो हेर्दाखेरि चाहिँ हाम्रो चाहिँ अलिक देखिन्छ अहिले अहिलेको आएको तर एकदमै सन्तोषप्रद छैन होइन जति हुनुपर्ने हो त्यति छैन एक त सङ्ख्यात्मक रूपमा छैन अर्को चाहिँ गुणात्मक रूपमा पनि छैन लडानीकन भन्दाखेरि होइन म मैला भएको हुनाले महिलाहरू सबैले एकदमै राम्रो लेख्छन् एक त छन् भनेर मैले भनेँ भने चाहिँ अहिले सुन्दा त मिठै सुनेलाई भोलि मेरो काँध पछाडि असत्य कुरा गर्यो भने दुई चारजना मान्छे हाँस्छन् होइन त्यो सत्यलाई चाहिँ मैले स्वीकारर्छु होइन रहरले लेखिरहेकाहरू छन् अहिले पनि तर त्यो एउटा साधना तपस्या भन्ने हुन्छ नि mm -hmm. त्यो खालको चाहिँ अझै पनि देखिएको छैन जसरी पुरुष लेखकहरू आएको छन् जुन देवसमा उनीहरूले साहित्यलाई लिएको छ जुन अध्ययन जुन बौद्धिकता त्योसँग प्रतिस्पर्धा गर्न चाहिँ एक दुईजना तयार होला नि तर अधिकांश महिलाहरू चाहिँ छैनन् नडाँटी भन्दाखेरि अहिले पनि स्थिति कस्तो छ भने फलानो मञ्चमा हामीलाई ठाउँ दिएन हाम्रो नाम लिएन भनेर रुनी कराउने ना धुना भन्छ नि हामीहरू चाहिँ त्यो खालको त्यो प्रवृत्ति चाहिँ अहिले पनि छ अब कतिपय अवस्थामा मैला भएकै हुनाले अप्ठ्याराहरू चाहिँ हुन्छन् नहुने होइन तर मैला भएकै हुनाले हेप्यो भनेर अहिले पनि रुने धुने कराउने दे hmm. त्यो एउटा साहित्यिक वृत्तमा अहिले पनि देखिन्छ होइन त्यो चाहिँ मलाई मन पर्दैन त्यो हिसाबले चाहिँ अप्ठ्याराहरू छन् नभएको होइन होइन तर जति हुनुपर्ने छ त्यो पनि भएको छैन र पनि सन्तोषै गर्न नसकिने ठाउँ पनि छैन जति आइरहेको छ त्यसमा पनि पोजिटिभ साइडले त्यो चाहिँ क्वालिटीको हिसाबले होइन अलिकति त्यो फैलावट चाहिँ देखिएको छ त्यसमा चाहिँ सन्तोष भन्न सकिन्छ यो चाहिँ महिलाहरूको कुरा समग्र युवाहरूको बारेमा चाहिँ कुराकानी गर्ने हो भने युवाहरूमा साहित्यतर्फको आकर्षण चाहिँ कति पहिला था त्यो पहिलाभन्दा चाहिँ हुन त अहिले पनि बच्चाहरूलाई सोध्यो भने तिमी के भन्छौ भनेर सोध्यो भने होइन नाइन्टी फाइभ पर्सेन्ट बच्चाहरूले त अब त्यो होइन डाक्टर इन्जिनियर होइन भन्छ होइन कोही पनि सायदै कोही बच्चा होला जसले चाहिँ म लेखक भन्छु भनेर भन्ला होइन त्यो त भन्दैन अहिले पनि त्यो खालको क्रेज त जन्मिसकेको छैन होइन तर पनि युवाहरू जो कलेज जान्छ उनीहरू चाहिँ कस्तो छ भने पहिला चाहिँ अब भाषाको पनि समस्या थियो अथवा के उनीहरू त्यो फैलाउनको लागि जस्तो अहिले चाहिँ कस्तो छ भने अहिलेको जेनेरेसन एकदमै अप टु डेट छ नि त नेपाली लिटरेचरमा कसले के ले लेखिरहेको छ भन्ने पनि उनीहरूलाई थाहा हुन्छ अनि एट द सेम टाइम बाहिर कन्टेम्पोरेरी अन्य विदेशी लेखकहरूले के लेखिरहेका छन् भन्ने पनि उनीहरूको त्यो कम्पेरिजन गर्ने पनि होइन एउटा त्यो दृष्टि एकदमै फराकिलो छ कि त्यो हिसाबले गर्दाखेरि चाहिँ उतातिरको लेखकहरूको पेज पनि देख्छ होइन उनीहरूले गरिरहेको देख्छ त्यो हिसाबले चाहिँ युवाहरू चाहिँ जस्तो अब सामान्य एउटा किताब लेख्ने भने नि पहिला पहिला त कस्तो हुन्थ्यो भने एउटा लेखकले किताब निकाल्थ्यो होइन जस्तो मदन पुरस्कार पाएको लेखक नै किन नहोस् होइन अनि उसको पाठकहरू एकदमै थोरै हुन्थ्यो कि त्यही लेखकहरूले मात्रै पढ्थ्यो तर अहिले चाहिँ मा त्यो रिडरसिप पनि यति धेरै बढेको छ होइन अब एउटा राम्रो किताब छ भने दस पन्ध्र हजार बिस हजारप्रति त यतिकै पनि जान्छ क्या अहिलेको मार्केटमा होइन कविताको नजाला तर मैले कथा उपन्यासहरूको कुरा गरेको त्यो भनेको त लेखकले पढेको होइन नि त होइन अहिले प्लस टू पढ्दै गरेको पुस्ताले पढेको किताब हो अथवा कलेज लेभलको होइन डिग्री अथवा ब्याचलर गर्दै गरेको त्यो त्यो रिडरसिप चाहिँ छ कि उनीहरू लिट्रेचरमै नराखे पनि लिट्रेचर प्रतिको चाहिँ उनीहरूको त्यो आकर्षण चाहिँ गजबै छ त्यो त्यो भनेको चाहिँ हुन्छ नि नेपाली लिट्रेचरमा लाग्नुभएका हस्तीहरूको लागि पनि राम्रो कुरा हो एकदमै र लर्निङ भन्ने प्रोसेस त कहिले पनि सकिँदैन जिन्दगीमा त्यो हिसाबले हेर्ने हामी आफैले पनि त्यो किताब पढिसकेपछि केही सिकिरहेका छौँ भनेपछि युवा पुस्ताहरूको लागि पनि एउटा पोजिटिभ कुरा हो सकारात्मक कुरा अब एउटा किताब पढ्नु भनेको चाहिँ त्यो एकसाथ थुप्रै जीवन बाँच्नु जस्तो हामीले अब एउटा एउटा कवितामा एउटा कथा हुन्छ होइन जस्तो एउटा उपन्यासमा त थुप्रैको कथा हुन्छ हामीले त एउटा जिन्दगी बाँच्छौँ एउटा कथा बाँच्छौँ तर एउटा किताब पढ्दाखेरि सँगसँगै त्यो पात्रहरूसँगै भग्छौ नि त हामी भग्छ उनीहरूको सुख दुःख दुःख उनीहरूको सुख दुःख हामीलाई हाम्रै सुख दुःख जस्तो लाग्छ कि एउटा पात्रको अनुहारमा हामीले आफ्नो अनुहार देख्छौँ उसले उसलाई लाग्दा केही चोट लाग्यो भने हामीलाई दुखे दुखे जस्तो हुन्छ नि त कहिलेकाहीँ होइन <laughs> त्यो सबै चाहिँ त्यो आफूले आफूलाई खोज्ने र अन्य थुप्रै कथाहरूमा कि होइन एकसाथ थुप्रै जिन्दगी बाँच्नको लागि पनि त्यो एउटा रिडरलाई चाहिँ त्यो किताबप्रतिको आकर्षण चाहिँ त्यो कारणले होला सोसो मिनिङफुल कन्भर्सेसन आजको टाइममा हामीसँग लेडी हुनुहुन्छ जसलाई चाहिँ म एउटा बल्ड एन्ड ब्युटिफुल लेडीको चाहिँ संज्ञा दिन्छु सरस्वती प्रत्यक्ष हाम्रो साथमा हुनुहुन्छ पोखरेली युवा सांस्कृतिक परिवारको निवर्तमान अध्यक्ष पनि रहिरहनु भएको छ र योसँग सम्बन्धित रहेर हामी कुराकानी गर्नेछौँ तर भन्दा पहिला जान चाहन्छौँ छोटो कमर्सियल ब्रेकतर्फ कार्यक्रम सुन्दै हुनुहुन्छ बल्ड एन्ड ब्युटिफुल स्टेसन ब्रेकअप नम्बर वान पोइन्ट टु मेगा हर्चमा कार्यक्रम बोल्ड एन्ड मा यो छोटो कमर्सियल ब्रेकपछि फेरि पनि स्वागत गर्न चाहन्छु नेपाली साहित्य क्षेत्रको एउटा चर्चित नाम भनेर भनौँ सरस्वती प्रतीक्षा आज हाम्रो साथमा अतिथिको रूपमा हुनुहुन्छ र उहाँसँग हामी कुराकानी गरिरहेका छौँ र म चाहिँ यो पुखरेली युवा सांस्कृतिक परिवारको बारेमा चाहिँ कुरा यसमा चाहिँ तपाईँ निवर्तमान अध्यक्षको रूपमा चाहिँ हुनुहुन्छ र यसलाई चाहिँ पोखराको मिनी एकाडेमी पनि भनेर भनिन्छ होइन नेपाली बाङ्मय क्षेत्रमा विगत चालिस वर्षदेखि चाहिँ यो संस्था चाहिँ पोखरामा रहिरहेको छ अहिले आएर चाहिँ तपाईँ अध्यक्ष हुनुभएको छ वा विगत झन्ड झन्डै दुई वर्षबाट चाहिँ तपाईँ अध्यक्ष भएर चाहिँ निवर्तमान अध्यक्ष हुनुहुन्छ त्योभन्दा अगाडि चाहिँ कोही पनि महिलाहरू यसमा चाहिँ एउटा सर्टन लेभलमा एउटा सर्टन पोजिसनमा रहेर चाहिँ काम गर्नुभयो हजुर अध्यक्ष भएर नेपाली महिलालाई वा एकजना महिलालाई काम गर्न चाहिँ पैँतिस वर्ष लाग्यो यसमा चाहिँ के भन्नुहुन्छ तपाईँ त्यही त यो नै अनौ अनौँठै लाग्दो कुरा छ होइन अब पोखरेलिवा सांस्कृतिक परिवारको त हजुरले भनिहाल्नु भयो अब यो यो त अब पोखराको एउटा प्रायः जस्तै पनि हो पोखराको साहित्यिक परिवर्तवमा एउटा त्यति चर्चित संस्था मलाई पनि अचम्म लागेको थियो जति बेला चाहिँ म त्यो संस्थाको सुरुमा म उपाध्यक्ष भएको थिएँ होइन उपाध्यक्ष हुँदाखेरि मैले यसो हेरेँ अगाडि को उपाध्यक्ष भएको रहेछ भनेको त म जन्मिनुभन्दा अगाडि नै होइन लगभग तिस बत्तिस वर्ष अगाडि नै एकजना उसा सेर्सुनुहुने उहाँ अध्यक्ष हुनुभएको रहेछ त्यसपछि एकैचोटि आएर म अध्यक्ष भएको रहेछु उपाध्यक्ष भएको रहेछु होइन त्यत्रो बिचमा म जन्मिनुभन्दा अगाडि र म जन्मेर त्यत्रो ठुलो भइदोरसम्म किन उपाध्यक्ष कोही नभएको होला होइन अनौठो लागेको थियो त्यसपछि म अध्यक्ष भएँ त्यो चाहिँ अब मेरो आफ्नै उमेरभन्दा पनि ठुलो संस्थाको चाहिँ एउटा अध्यक्ष हुन पाउनु चाहिँ मलाई मेरो लागि गौरवको कुरा थियो होइन किन त्यत्रो लामो यात्रामा किन ऊ कोही पनि नजन्मेको होला तपाईँले भने जस्तै त्यो प्रश्न चाहिँ मेरो दिमागमा मलाई पनि आउँथ्यो घरिघरि होइन त्यो फरक गर्ने हुन्छ नि अब सायद संस्थाले पनि परीक्षा लियो होला कारणले होइन कि त महिला होस् त्यस कारण त अध्यक्ष हुन पाउँदैन भनेर त संस्थाले भनेन त्यसले परीक्षा लिन्छ होइन फरक मैले पनि त्यो संस्थामा तिन वर्ष उपाध्यक्ष भएर म यो संस्थाको लागि काम गर्न योग्य छु भनेर देखाएर मात्रै अध्यक्ष भएको थिएँ होइन कसैको निगा अथवा हुन्छ नि अध्यक्ष हुनुपर्छ ल भइदिउँ भनेर भएको थिइनँ तिन वर्षसम्म काम गरेर आफूलाई प्रमाणित गरिसकेपछि ल यो अध्यक्ष हुन योग्य छ भनेर मलाई चाहिँ त्यो विश्वासले चाहिँ संस्था बल्ल सुन्नु भएको थियो होइन अब त्यो गाह्रो छ होइन आफूलाई प्रमाणित गर्न गाह्रो छ एउटा त भएको हुनालेखेरै प्रमाणित गर्नु पर्यो अर्को चाहिँ त्यो लेखक र त्यो साहित्यिक क्रियाकलाप भनेको फेरि छुट्टै कुरा हो जस्तो एउटा राम्रो लेखक छ भने त्यो राम्रो साहित्यिक सङ्गठक नहुनु पनि सक्छ राम्रो लेखकले साहित्यिक संस्था राम्रोसँग नचलाउन पनि सक्छ इतिहासले पनि देखाएको छ होइन त्यो दुइटैमा त्यो प्रमाणित हुनु थियो र मैले गरेँ म चाहिँ आफ्नो कार्यकालमा मैले जे गरेँ त्यसमा चाहिँ म सन्तुष्ट छु कसैले पनि यो भनेन कि ए यो मैला भएको हुनाले यसले गर्न सकेन भनेर चाहिँ कसैले पनि भनेन मलाई चाहिँ म आफू मैला हो भन्ने फिल पनि भएन काम गरिरहँदाखेरि होइन हिँडिरहेको हुन्थेँ आफूहरूलाई सिनियरहरूसँग जुनियरहरूसँग होइन सँगसँगै उनीहरूसँग गाडी कारण काम गरिरहेको हुन्थेँ न त महिला होस् भनेर जस्तो उनीहरूले कहिले त्यो अनुभूति पनि दिएनन् र म आफैले पनि कहिले फिल गरिनँ त्यो चाहिँ साहित्य प्रतिको लगाव र प्रत तपाईँको एउटा डेडिकेसन जुन रहेको छ त्यो संस्थाप्रति प्रति, पनि त्यो हिसाबले पनि तपाईँ चाहिँ हुन्छ नि अहिले पनि निवर्तमान अध्यक्ष भएर चाहिँ काम गर्न सक्नुभयो त्यसो भन्दा होइन <laughs> <आए ना>? सायद <laughs> विवाहित हुनुहुन्छ हजुर होइन तपाईँको सानो छोरा छ सा भनेर चाहिँ तपाईँले अघि कुराकानीको क्रममा चाहिँ व्यक्त गर्नुभएको थियो समय व्यवस्थापन कसरी गर्नुहुन्छ घर हेर्नु पऱ्यो परिवार हेर्नु पऱ्यो आफ्नो करियर हेर्नु पऱ्यो त्यो एकदमै गाह्रो कुरा हो होइन एउटा मैलाको लागि हो यो प्रश्न चाहिँ एकदमै डरलाग्दो लाग्छ मलाई समय व्यवस्थापन भन्ने कुरा हामी चिप्लिने पनि त्यही समय व्यवस्थापनमै नै हो चिप्लिने होइन अक्षर बिहा भइसकेपछि बच्चा भइसकेपछि हामी यति अल्मलिन्छौँ यति उल्झन हुन्छ होइन नचाहँदा नचाहँदै पनि हुन्छ हामीले चाहेर होइन अब करियरको एकदम पिक पोइन्टमा जाने बेलामा त्यो उमेरै त्यस्तै हुन्छ कि हाम्रो पढाइसकेको हुन्छ करियरको एकदम पिक पोइन्टमा ल अब हामी जानुपर्छ है भन्ने बेलामा हाम्रो बच्चा हुन्छ बिहा हुन्छ र त्यहाँ नचाँदा जाँदा पनि समय दिनुपर्ने हुन्छ होइन बिहा भएको भोलिपल्टबाट एउटा लग्ने मान्छे हिँड्न सक्छ अथवा होइन आफ्नो करियर सुरु गर्न सक्छ तर महिला अन्य कुराहरूमा कि अब त्यो नयाँ वातावरण सम्पूर्ण कुरामा यति उल्झनहरू हुन्छ होइन त्यो उल्झन समय मा समय मिलाउने एकदमै गाह्रो छ होइन म एउटा लेखक भएको हुनाले चाहिँ कहिलेकाहीँ त्यो पुरुष लेखकहरूको देख्छु कि होइन हामी त के अरे फलाना रिसोर्टमा बसेर लेखेको भन्छ दस दिन बाह्र दिन भन्छन् कहिले कहिले दुई तिन महिना कुनै ठाउँमा गएर गएर लेखेको भन्छ त्यो हाम्रो लागि चाहिँ सपना जस्तो हुन्छ कि होइन एउटा एउटा सामान्य एउटा कार्यक्रममा जानको लागि यहाँबाट काठमाडौँ जानको लागि पनि यति ताना बुन्नुपर्छ नि होइन होइन अब अधिकांश त म त जुन दिन कार्यक्रममा त्यही दिनमा पुगिरहेको हुन्छु कि होइन त्यो मिलाउनको लागि चाहिँ एकदमै गाह्रो हुन्छ होइन अब कुन समयमा लेख्ने बच्चा होइन अब अन्य इङ्गेजमेन्टहरू हुन्छ बच्चा त्यहाँ रोइरहेको छ यता बसेर लेख्न पनि मिल्दैन होइन त्यो हिसाबले त्यो एकदमै अप्ठ्यारो हुन्छ दुईवटा परिवारप्रतिको चाहिँ उत्तरदायित्व गाह्रो हुन्छ त्यो हिसाबले चाहिँ अब म चाहिँ धेरै जस्तो म रातको समय नै युज गर्छु होइन बाबु सुकिसकेपछिको समय अथवा कहिलेकाहीँ दिउँसो खुर्सल भयो भने दिउँसो पनि लेख्छु नभए चाहिँ त्यो हुन्छ नि पर्सनल एकदमै भन्ने चाहिँ सबै निइसकेपछि समय नै होला सायद सम्पूर्ण लेजको लागि मिलाउने कन्सन्ट्रेसनको लेभल पनि अलिक शान्त हुन्छ भनेपछि सरस्वती प्रतीक्षालाई चाहिँ नाइट बर्थ होइन ना। समय व्यवस्थापनको कुरा सँगसँगै अर्को एकदमै यो इस्यु चाहिँ मलाई उठाउनै मन लागेको इस्यु कार्यक्रममा हजुर साहित्यमा लागेर चाहिँ जीविका धानमा एकदमै गाह्रो हुन्छ भनेर चाहिँ भनिन्छ यसले मात्र सर्वाइभ गाह्रो छ भनेर भनिन्छ यो चाहिँ भ्रम हो कि सत्य हो प्रकाश पार्दैन यसमा दुइटै कुरा छ यसमा अलिकति भ्रम पनि छ अलिकति सत्य पनि छ भ्रम यस छ कि अहिले जसरी त्यो लेखन आइरहेको छ नि च्याउ उम्रे जसरी उम्रिने भन्छ नि आइरहेको होइन दुई चारवटा उपन्यास हिट भएपछि बजारमा यति धेरै उपन्यासहरू आयो कि पछि त हामीलाई कुन आएको हो भनेर नाम पनि थाहा हुन्थेन होइन त्यो हिसाबले चाहिँ अब एउटाले केही गरिसकेपछि त्यो लहाई लैमा त्यो नाइन्टी नाइन सब पहिला आउँथ्यो नि अनि एउटा नाइन्टी सब आएपछि कतिवटा नाइन्टी नाइन आयो अहिले सम्पूर्ण बन्द भयो त्यस्तै खालको साहित्य ल त्यस्तै हो होइन एकदमै सम्पूर्ण बाँचिहाल्न सक्ने कन्डिसनै तुरुन्तै त्यही छैन एकदमै कि सबसे भन्दाखेरि तपाईँ आज एउटा किताब लेख्नुहोस् भोलि तपाईँलाई त्यही किताबले तपाईँलाई जीविकावार्चन गर्न सक्छ तपाईँ फाइनेन्सियली एकदमै स्ट्रङ हुन्छ होइन सोसियल स्टाटस तपाईँले मेन्टेन गर्न सक्नुहुन्छ भनेर चाहिँ म भन्दिनँ र हुँदै नभएको पनि होइन फेरि हजुर होइन केही लेखकहरू छन् होइन जसका एउटा किताब अथवा दुईवटा किताब चलाइसकेपछि एउटा घर किन्न सक्ने कन्डिसनमा छन् होइन मान्छेको एउटा घर किन्ने भनेको त जिन्दगीभर कति मिहिनेत गरेको oh एउटा जागिरको त बिजनेसम्यानको चाहिँ गुरु त्यस्तो नहोला जागिरमा त होइन उसले त महिनामा एक लाखै बचायो भने पनि बचाउने भने त अब त्यो एकदमै गाह्रो सामान्य हेर्दाखेरि महिनामा एक लाखै बचायो भने वर्षमा बाह्र लाख बच्छ होइन एउटा घर किन्न त अहिले कमसेकम चाहिँ एक करोड लाग्छ होइन एउटा घर किन्नलाई महिनामा एक लाख बचायो भने पनि दस वर्ष लाग्छ कि हजुर सामान्य एक लाख कतिले बचाउँछ त्यो आफ्नो प्रश्न हो फेरि होइन तर एउटा लेखकले चाहिँ एउटा किताब उसले मेहनत गरेर लेख्यो भने एक दुई वर्षमा त्यो चाहिँ गर्न सक्छ होइन केही लेखकहरू देखिएका पनि छन् जसको चाहिँ होइन हजारौँ प्रति किताब बिकेको छ र उनीहरूले त्यही एउटा किताबको भरमा एउटा अथवा गर दुईवटा किताबको भरमा घरकै कन्डिसनमा पनि आएको छ होइन त्यो हिसाबले हुँदै नभएको होइन त्यो पनि सत्य सत्य पनि हो तर सबैको लागि चाहिँ त्यो सत्य होइन एउटा असल नागरिक भएको हिसाबले तपाईँ आफ्नै देशमा बसेर साहित्य क्षेत्रमा कलम चलाउनुहुन्छ होइन तपाईँको कृतिहरू प्रकाशित भइसकेका छन् तपाईँको फ्यान फलोइङ उस्तै छ होइन त्यो हिसाबले हेर्ने भने पनि असल नागरिकको रूपमा चाहिँ लिउँ तपाईँलाई देश विकासको लागि चाहिँ एउटा नीति लागू गर्न पाउनु भयो भने चाहिँ के नीति लागू गर्नुहुन्छ होला तपाईँ मैले त पटक पटक भन्दै आइरहेको कुरा हो होइन यो देश चाहिँ नेताहरूले बिगारेको देश हो मलाई लाग्छ क्या जनता जनताहरू एकदमै जुन रूपमा शिक्षित छन् जति असल छन् नेताहरू उत्तिकै खराब निस्के होइन नेतृत्व त खराब निस्किसकेपछि चाहिँ देशको त्यो पछाडि बस्ने प्यासेन्जरहरू अथवा त्यो उसोहरू जति नै राम्रो भए पनि होइन गाडी जति नै कन्डिसनमा भए पनि यदि त्यो ड्राइभर गलत छ भने ड्राइभरमा त्यो स्टरिङ समाउँदाखेरि कन्फिडेन्स समा छैन भने त त्यो गाडी कतै न ठोकिन्छ कतै न त्यो दुर्घटना हुन्छ नि यति परिस्थिति यस्तो प्रतिकूल परिस्थितिमा पनि कति आशावादी छन् कि नेपालीहरू अहिले पनि हामी हेर्छौँ होइन जुन व्यवस्था फेरिएको फेरै छ नेताहरू फेरिको फेरि छ र पनि केही गर्छन् कि भनेर प्रत्येकलाई चान्स दिइरहेको छ दिँदा दिँदा पनि अहिलेसम्म कस कुनै पनि पार्टीको त्यो नेतृत्व शक्तिले चाहिँ आफूलाई प्रमाणित गरेको छैन क्या त्यस यो यो जुन अहिलेसम्म आएको यो नेतृत्व छ नि त्यो सम्पूर्णलाई चेन्ज गर्ने के त्यो फर्मेट गर्ने भन्छ नि कम्प्युटरमा फर्मेट गर्ने भने यो नेताको यो नेतृत्व सम्पूर्णलाई फर्म्याट गरेर एउटा नयाँ जेनेरेसनको नयाँ त्यो ऊर्जासहितको होइन यो जहिले यो साठी सत्तरी वर्षसम्म पनि युवा नेता भएर बसिराख्ने यो प्रचलन सिटलाई चाहिँ यसरी समाएर बस्छन् कि त्यो चुम्बकमा कि तान्नेको जस्तो त्यो सुपर ग्लुमा उस भयो जस्तो होइन त्यो नछोड्नेहरू सम्पूर्णलाई फर्म्याट गरेर चाहिँ यङ जेनेरेसन आउनुपर्छ त्यो आउने त्यो आउने नीति चाहिँ मैले बनाउँथेँ होला वेल well, यो सँगसँगै तपाईँका अचिभमेन्टको बारेमा चाहिँ कुरा गरौँ भूपी स्मृति पुरस्कार गुन्जन प्रतिभा पुरस्कार यस्ता खालका पुरस्कारहरूबाट चाहिँ तपाईँ सम्मानित हुनुहुन्छ होइन तपाईँको लागि जिन्दगीमा थुप्रै खालका क्षणहरू आयो होला जुन तपाईँले चाहिँ हुन्छ नि सम्झाउँदाखेरि एउटा छुट्टै खालको आनन्द वा छुट्टै खालको पीडा दिने खालका क्षणहरू पनि छन् होला त्यस्तो कुनै क्षण छन् भने चाहिँ भनिदिनुहोस् न थुप्रै छन् जिन्दगीमा होइन पहिला पहिला चाहिँ मलाई त्यो ठुल्ठुलो खुसीहरू चाहिँ खुसी जस्तो लाग्थ्यो ससानो खुसी चाहिँ खासै खुसी लाग्थेन होइन सानैबाट त्यस्तो भयो कि म टिचरहरूको एकदमै प्रिय स्ट्रेन्थ थिएँ होइन सङ्गत गर्दाखेरि पनि ठुल्ठुलोहरूसँग गर्दा मात्रै हुन्थ्यो क्या मेरो सङ्गत होइन सरहरूसँग कुरा गर्दा पनि आफ्नो लेभलको आफ्नो उमेरको चाहिँ त्यो साथीहरू साथी नै लाग्थेन कि हुन्छ लेभल नमिले जस्तो लाग्थ्यो होइन आजकल चाहिँ त्यो ससाना कुराहरूमा खुसी हुने ससाना मान्छेको साधारण मान्छेहरूको जिन्दगीका साधारण कथाहरू चाहिँ मलाई मनपर्छन् कि आजकल ठुल्ठुला कुराहरू चाहिँ त्यो कति बोक्रे कुराहरू रहेछन् भन्ने कुरा चाहिँ अहिले बिस्तारै थाहा हुँदैछ होइन यस सन्दर्भमा चाहिँ मलाई चाहिँ त्यो एकदमै अविस्मरणीय भन्दा चाहिँ मेरो जिन्दगी एउटा टर्निङ पोइन्ट भन्छु जति म चाहिँ किर्तिपुर गएँ होइन दस बाह्र वर्ष अगाडिकै कुरा होइन मास्टर गर्नुको लागि पढाइको सिलसिलामा गएँ अनि एउटा एउटा वृत्तमा थिएँ क्या म त्योभन्दा अगाडिसम्म मैले भने नि इन्ट्रोभर्टेड थिएँ अर्कै खालको कि मेरो दायरा अर्कै थियो तर त्यहाँ गइसकेपछि त्यहाँको सङ्गत गरिसकेपछि किताबभन्दा बाहिर निस्किएँ म किताबभित्रै थिएँ वर्षौँसम्म किताबभन्दा बाहिर निस्किएँ मान्छेहरूसँग बोलेँ होइन धेरै अब पूर्वतिरका साथीहरू होइन भेटेँ मान्छेहरूलाई रिडिङ गर्न चाहिँ मैले त्यहाँबाट सुरु गरेँ त्योभन्दा अगाडि चाहिँ म किताबमा होइन कविताहरू पढ्थेँ रुम एउटा एवड़ा, एउटा के त्यो आफूलाई एउटा सानो साँगो र उसमा बाँधिराखेको थिएँ आफैले चौगेरा बनाएर त्यहाँ त्यहाँ त्यो मान्छेहरूलाई चिन्ने होइन मान्छेहरूको फेस पढ्ने त्यो एउटा त्यो मेरो टर्निङ पोइन्ट आयो त्यसलाई चाहिँ म सबभन्दा अविस्मरणीय भन्दा चाहिँ त्यसलाई भन्न चाहन्छु वेल अविस्मरणीय क्षेत्रको बारेमा पनि हामीले कुराकानी गऱ्यौँ होइन हामी प्रेजेन्टमै रहेर चाहिँ कुराकानी गरिरहेका छौँ तर भोलि कसैले देखाएको छैन तैपनि भोलिको लागि चाहिँ हामी आशावादी भएर चाहिँ बाँचिरहेका छौँ भावी योजनाहरू पनि बुन्नु भएको छ होला होइन भावी योजनाहरू चाहिँ के रहेका छन् एकदमै ठुला सपनाहरू केही पनि छैनन् होइन जिन्दगीमा यही हुमेनमा यति धेरै बाँच्यो कि होइन अब त्यो एकदमै ठुला सपनाहरू छैनन् केही सपनाहरू चाहिँ जरुर छन् होइन म त भन्ने पनि म गर्छु सपनाहरू छन् र त जिन्दगी छ भन्छु म जहिले पनि होइन अब मेरो चाहिँ अहिलेसम्मको यात्रा तय गरेर आएको चाहिँ एउटा फाउन्डेसन मात्रै थियो होइन घर बनाउँदाखेरि जग निर्माण गर्ने भन्छ नि साहित्यको अहिलेसम्म मेरो यात्रा चाहिँ त्यही जग निर्माण थियो अथवा आरोहण गर्दाखेरि बेस्ट क्याम्पसम्म पुग्ने भन्छ नि हजुर होइन बेस्ट क्याम्पसँग पुग्नै गाह्रो छ त्यही नपुग्दै धेरै हराउँछन् म चाहिँ कमसेकम बेस कामसम्म आइसुकेको छु होइन र अब आफूले पुग्नुपर्ने उचाइ कुन हो अथवा आफूले बनाउनु लागेको घरको आकार कस्तो छ भन्ने चाहिँ मलाई थाहा छ अब त्यो आकार त्यो घरको त्यो एउटा सपनाको घर छ नि त्यसलाई आकार दिने मात्रै हो काम त्यो हिसाबले चाहिँ अब पन्ध्र पन्ध्र वर्ष मैले तोकेको चाहिँ पन्ध्र बिस वर्ष चाहिँ अब त्यही बेस कामसम्म आएको यात्रालाई चाहिँ अलिकति पूर्णता दिने हो यो चाहिँ सरस्वती प्रतीक्षाको चाहिँ नितान्त व्यक्तिगत कुराहरू वा व्यक्तिगत भोगाईहरूको बारेमा चाहिँ हामीले कुराकानी गऱ्यौँ होइन जो साहित्यमा लाग्न चाहनुहुन्छ धेरै युवाहरू चाहिँ आकर्षित हुनुहुन्छ साहित्यमा भनेर चाहिँ हामीले कुराकानीकै क्रममा चाहिँ जोडाएको जो साहित्यमा लाग्न चाहनुहुन्छ उहाँहरूलाई चाहिँ के सुझाव दिन चाहनुहुन्छ तपाईँ आफै पनि एउटा युवा कवि तथा लेखक भएको हिसाबले रहरले लेख्नुहुन्छ भने त त्यो एउटा दुइटा कविता लेख्यो हो, होइन एउटा दुईवटा मुक्त गजल लेख्यो त्यो त्यतिमै सीमित छ साथीहरूलाई सुनायो रमाइलो गऱ्यो त्यो रहरको तपाईँको त्यो यात्रा हो भन्ने चाहिँ त्यो त्यतिकै छोडिदिनुहोस् त्यतिकै लेख्नुहुन्छ त्यतिकै रमाइलोमा ग्यादरिङमा होइन सुनाउनुहोस् त्यो सकियो तर पहिला चाहिँ तपाईँ केमा क्लियर हुनुपर्छ भने तपाईँको त्यो रहरको यात्रा हो कि तपाईँको प्यासनको यात्रा हो होइन यदि तपाईँको राइटिङ तपाईँको प्यासन हो भने चाहिँ यो क्षेत्रमा आउनुहोस् म त्यो भन्छु होइन होइन भने रहर मात्रै हो भने चाहिँ त्यो रिडरसिप नै ठिक छ पाठकै भएर बस्नु ठिक छ तर तपाईँको यो प्यासनको यात्रा हो भने चाहिँ यो यात्रा सजिलो यात्रा चाहिँ होइन होइन एकदमै अप्ठ्यारो यात्रा हो साहित्यमा आउनलाई त्यो हिसाबले चाहिँ यसमा यस्तै अप्ठ्याराहरू छन् होइन अब त्यो एकदमै भर्खरै भर्खरै तपाईँले लगानी गरेको त्यो बर्खा मा फुल्ने फुल मा फुल के अरे उस हुन्छ नि त्यो सिजनेबल फुलहरू हुन्छ नि आज हामी रोप्छौँ अनि दुई चार दिनमा फुलिहाल्छ साहित्यको चाहिँ त्यो सि सिजनेबल फुल होइन कि यो चाहिँ फुल्दैन यो फुल्न त वर्षौँ लाग्छ तपाईँले आज रोप्नु भएको छ तपाईँको मेहनत तपाईँको शब्द तपाईँले रोप्नु भएको छ भने त्यो फुल्न चाहिँ वर्षौँ लाग्छ तपाईँसँग त्यो फुल फुल्ने होइन अथवा त्यो रुख झ्याम्मा हुने त्यो पर्खिने तपाईँसँग धैर्यता छैन भने चाहिँ नआउनुहोस् होइन एउटा लामो द्रता होइन मैले आज रोपेको फुल चाहिँ वर्षौँ पछि फुल्छ होइन दस वर्षपछि पनि फुल्न सक्छ अथवा पाँच वर्षपछि फुल्न सक्छ होइन त्यसले फल कहिले दिन्छ तपाईँलाई एकी <laughs> नै छैन क्या बिजनेसमा त तपाईँ आज लगानी गर्नुहुन्छ भोलिबाट ग्राहक आउन सुरु गर्छ साहित्य त्यो होइन एउटा इस्टिमेसन होइन होइन <laughs> त्यो होइन तपाईँलाई त तपाईँको किताब किने ग्राहक बनाउनु पनि वर्षौँ लाग्छ त्यो नाम एउटा पहिला नाम आफूलाई इस्टाब्लिस गर्नु पऱ्यो होइन त्यसपछि बल्ल तपाईँको किताब वेटिङमा बस्छन् मान्छेहरू त्यो हिसाबले चाहिँ त्यो सम्पूर्ण कुरा त्यो धृर्यता छ भने चाहिँ आउनुहोस् नत्र भन्छ नि नआउनुहोस् भन्छु म होइन एउटा गाह्रो यात्रा हो तर आइसकेपछि चाहिँ बडो रोमाञ्चक छ फेरि यो साहित्यको यात्रा यति रोमाञ्चक यात्रा हो त्यो फेरि भनिसक्दै छैन जहाँ चाहिँ अब सजिलो मात्र भयो भने चाहिँ हामीलाई त्यो गाह्रो थाहा हुँदैन होला र जहाँ चाहिँ गाह्रो मात्र भयो भने चाहिँ हामीलाई सजिलो भन्ने कुरा पनि थाहा हुँदैन साहित्यमा राइट ऱ्यापिड फायर सेगमेन्टको साथमा हामी फेरि पनि आउनेछौँ तर यो छोटो कमर्सियल ब्रेकपछिहर्स द सो इज बल्ड एन्ड ब्युटिफुल वेलकम बैक वन मोर टाइम कार्यक्रम सुन्दै हुनुहुन्छ बोल्ड एंड ब्यूटीफुल एन्ड टुडे वी हैव अ लेडी हु इज ट्रूली बोल्ड एन्ड ब्यूटीफुल एउटा एकदमै पपुलर फेस भनेर चाहिँ भनौ लिटरेचर मा भनेर चाहिँ भनौ सरस्वती प्रतीक चाहिँ हाम्रो साथमा हुनुहुन्छ र लास्ट सेगमेन्ट भनेको चाहिँ रैपिड फायर सेगमेन्ट यसको बारेमा चाहिँ भन्नु पर्दाखेरि मैमलाई भन्ती हालौ म चाहिँ एउटा हुन्छ नि सटीक हिसाबले चाहिँ प्रश्न सोध्नेछु र त्यसै खालको उत्तरको चाहिँ अपेक्षा गर्दछु सो रैपिड सर्टकट मा हजुर सर्टकट मा तपाईले आफु नै आफुलाई एउटा शब्दमा बयान गर्न पर्यो भने त्यो शब्द के होला चुनौती स्विकार्दै हिँड्ने एउटा मान्छे तपाईँको इन्सपिरेसन प्रेरणाको स्रोत कसलाई लिनुहुन्छ म कसलाई पनि लिन्न आफू आफ्नै प्रेरणाको स्रोत भन्ने लाग्छ महिला भएर पनि विगत अठार वर्षदेखि साहित्य क्षेत्रमा सक्रिय भएर लागिराख्नु भएको छ थुप्रै कठिनाइहरू पनि बिचमा तपाईँले भोग्नु भएको छ यो हिसाबमा आउँदाखेरि पुरुष विरुद्ध महिला भन्न चाहनुहुन्छ वा महिला र पुरुष भन्न चाहनुहुन्छ त्यो त हातै मालो होइन विरुद्ध भन्ने त होइन हुनै हुँदैन एउटा एउटा सोच्ने मान्छेभित्र पनि एउटा लोग्ने मान्छे हुन्छ एउटा लोग्ने मान्छेभित्र पनि एउटा सोच्ने मान्छे हुन्छ तिनवटा कुरा बताइदिनुहोस् जुन बिना चाहिँ तपाईँ बाँच्नै सक्नुहुन्न मित्रता प्रेम र सन्तान साहित्यमा नहुनु भएको भए सरस्वती प्रतीक्षा केमा हुन्थ्यो सायद कतै बिजनेसमा हुन्थे किनभने बिजनेस फ्यामिलीको थियो पक्कै पनि तपाईँकै बारेमा तपाईँलाई एकदमै मनपर्ने एउटा कुरा कस्तो गाह्रो मेरो स्वभाव चाहिँ आफ्नो स्वभाव चाहिँ मलाई मनपर्छ होइन कसैले एकदमै हुन्छ नि धेरैले प्रतिक्रिया दिएका छन् होला होइन एकदमै बेस्ट कम्प्लिमेन्ट अहिलेसम्मै पाएको एकदमै सबभन्दा उत्कृष्ट प्रतिक्रिया के हो जस्तो लाग्छ तपाईँलाई एउटाले होइन मलाई धेरैले दिएका छैन एउटै खालको प्रतिक्रिया हजुर कतिपय पाठकहरू कतिपय लेखकहरूले नै तिमी लेख्नकै लागि जन्मेको हौ भनेर मलाई भनेका छन् धेरैले त्यसलाई चाहिँ त्यो कम्प्लिमेन्ट चाहिँ मलाई त्यो हौस्य लाग सबभन्दा अहिलेसम्म मन परेको त्यो एउटाले होइन फेरि धेरैले भनेका छन् भनेपछि सायद त्यो एउटा खुबी भएर नै होला धेरैले भनेको होइन नेपाली समाजको बारेमा एउटा मनपर्ने कुरा एउटा मन नपर्ने कुरा नेपाली समाज अहिले चाहिँ जुन उदारतातर्फ गइरहेको छ त्यो पारिवारिक मूल्य मान्यताहरू होइन पनि छन् त्यो सँगसँगै जुन उदाहरण छ एट द सेम टाइम त्यो कुरा चाहिँ मलाई मनपर्छ हामी आधुनिक भनेर एकदमै आधुनिक पनि भइसकेका छैनौँ होइन र परम्परागत भनेर एकदमै परम्परागत पनि छैनौँ यो जुन बिचको बाटोमा छ त्यो मनपर्छ कुरा मन नपर्ने कुरा भन्दाखेरि चाहिँ अब अलिकति परम्परागत मूल्य मान्यताहरूले चाहिँ हाम्रा त्यो आदर्शहरू बढी बाँच्ने यथार्थ कम बाँच्ने छ हाम्रो सोसाइटी होइन एउटा महिलालाई जहिले पनि सती सावित्री हुनुपर्छ होइन सहनशिला सुशीला हुनुपर्छ उनीहरू लक्ष्मण रेखा पोर्छ पुरुषका लागि पनि त्यस्तै लक्ष्मण रेखाहरू होला थुप्रै होइन त्यो एउटा निश्चित केही आदर्श बढी बाँच्ने र चाहिँ जिन्दगीमा चाहिँ खुल्ला जिन्दगीलाई जिन्दगी भनेर बाँच्न चाहिँ नदिने हो त्यो चाहिँ अलिक मनपर्दैन पोखरातर्फ चाहिँ एडिक्टेडै भएको हुने भने चाहिँ ही भन्ने छैन मलाई त खुनि किन थाहा छैन होइन पोखरै मलाई बाहिर कतै बाहिर आउँदाखेरि अनि त्यो पोखराको त्यो हावामा सास दिँदा पनि मलाई त अर्कै खालको उस हुन्छ क्या त्यो आनन्द हुन्छ होइन त्यो हिसाबले मलाई चाहिँ नेपालका केही गाउँहरू चाहिँ घुम्न मन छ होइन जति अहिले घुमेको छु त्यसमा पनि जस्तै मुस्ताङको उपलब मुस्ताङ कर्णालीका केही गाउँहरू त्यसो चाहिँ घुम्नु मन छ तपाईँ आफू बाहेक कुनै अरू व्यक्ति भएर चाहिँ तपाईँ बाँच्न पाउनुभयो अरे एजुम गरौँ तपाईँ आफू बाहेक अरू कुनै व्यक्ति भएर बाँच्नु भयो भने त्यो जुन व्यक्ति छ नि त्यो व्यक्ति चाहिँ को हुन्छ कुरा होला त्यसो त मैले सोचेकै छैन होइन एउटा लास्ट क्वेसन चाहिँ अब सोध्न चाहे तपाईँलाई तपाईँले धेरै पुस्तक पढ्नु भयो होला आफू साहित्य क्षेत्रमै लागिसकेपछि कुनै एउटा त्यस्तो पुस्तक छ जुन चाहिँ तपाईँले चाहिँ यो लेखकले लेखेको भए भन्दा पनि मैले लेखेको भए चाहिँ मैले अझै राम्रो लेख्न सक्थेँ होला भन्ने कुनै त्यस्तो पुस्तक त्यस्तो चाहिँ छैन यसले यसले भन्दा मैले राम्रो लेख्छु भन्ने छैन तर कतिपय पुस्तकहरू पढिसकेपछि आहा यस्तै पुस्तक मैले पनि लेख्न पाएको भए हुन्थ्यो भन्ने चाहिँ लाग्छ होइन कुनै त्यस्तो पुस्तक छ जुन चाहिँ मैले पनि मैले चाहिँ यो पुस्तक लेख्न पाएको भए हुन्थ्यो जस्तो लाग्छ होइन त्यस्ता किताबहरू त थुप्रै छन् होइन आफूलाई मनपर्दा आफूलाई मनपर्ने किताबहरू <laughs> थुप्रै हुन्छन् जस्तो सिद्धार्थ हर्मोनियसको सिद्धार्थ लेखि लिएर अब पारिजातको सिरिजको फुलसम्म <summer> <summer> होइन थुप्रै आफूलाई मन परेको किताबहरू चाहिँ आफ्नो पनि होइन ए यस्तो मैले लेख्न पाएको भए हुन्थ्यो भन्ने चाहिँ लाग्छ यो सँगसँगै हामी चाहिँ ऱ्यापिड फायर सेगमेन्टको अन्त्यमा आएका छौँ ऱ्यापिड फायर सेगमेन्ट चाहिँ एकदमै राम्रोसँग खेल्नु भएन थ्याङ्क यू र यो सँगसँगै हामी चाहिँ कार्यक्रमको अन्त्यतिर पनि आएका छौँ र कार्यक्रमको अन्त्यमा जो जो श्रोताहरूले चाहिँ बिग्याफ मनो वान पोइन्ट टु मेगा हर्ट भएको छ सरस्वती प्रतीक्षाको चाहिँ आवाज सुनिरहनु भएको छ कार्यक्रम बोल्ड एन्ड ब्युटिफुल मार्फत के सन्देश दिन चाहनुहुन्छ म त धन्यवादै भन्छ सर्वप्रथम तपाईँलाई होइन बिग्याफ लाई मलाई यत्रो कुराहरू भन्ने मौका दिनुभयो होइन मैले के एउटा दुईवटा एपिसोडहरू सुनेको थिएँ यसको होइन विभिन्न क्षेत्रको लागि ल्याएर तपाईँ गर्नुहोस् त्यो एउटा रोमाञ्चक सुनिन्छ होइन होइन यो इन्सपिरेसनको यात्रा अब बिज्ञफिम त पोखराको एउटा एउटा ब्रान्ड एफएम नै बनिसकेको छ त्यसमा चाहिँ यो विज्ञफको यात्रा बिज्ञफको श्रोताहरू जुन यात्रा छ यो यात्रा चाहिँ अझै अझैले अझै उचाइ प्राप्त गरोस् mm -hmm. त्यही भन्न चाहन्छु हाम्रो निमन्त्रणा चाहिँ स्वीकार गरिदिनु भयो र आइदिनु भयो आफ्नो व्यस्तताका mm -hmm. बावजुद पनि एकदमै हर्षित छु र इट्स एन अनर थ्याङ्क यू सो मच धन्यवाद शिरजी तपाईँलाई पनि मलाई नै खुसी लाग्यो आफूलाई अभिव्यक्त गर्न पाएँ आफ्नो कुराहरू सुनाउने मौका पाएँ त्यसको निम्ति तपाईँलाई पनि धन्यवाद भन्छु राइट यो रहेको थियो वान अफ द मोस्ट पपुलर लिटरेरी फिगर सरस्वती प्रतीक्षा सुखको कुराकानी तपाईँलाई आजको कुराकानी कस्तो लाग्यो योसँग रिलेटेड केही कमेन्ट कम्प्लिमेन्ट छ भने फेसबुक डट कम स्ट्यास विज्ञापन पोखरामा गएर पनि पोस्ट गर्न सक्नुहुन्छ तपाईँले आजको कार्यक्रम मिस गर्नुभएको छ भने साउन्ड क्लाउड मार्फत यो कार्यक्रम तपाईँलाई आर्का स्वरूप पनि उपलब्ध गराउनेछु टेक्निकल सपोर्टको लागि स्वर्गमलाई पनि थ्याङ्क यू भन्न चाहन्छु बेग्फा मनो वान पोइन्ट टू मेगा हर्च सुन्दै गर्नुहोला सृजना कार्यक्रम वर्ल्ड एन्ड ब्युटिफुलबाट बिदा हुन चाहन्छु नमस्कार